दुई हजार आम निर्वाचन नयाँ बनेको पार्टीका सामु सोझै अगाडि आम निर्वाचन खडा थियो आफूलाई तत्कालीन निर्वाचनमा हम्नुपर्ने हाम्रो बाध्यता थियो सबै बुद्धिवर्ग त्यसतर्फ लगाउनुपर्ने थियो नयाँ संविधान अनुसार निर्वाचन आयोगले दुई साल जेठमा चुनाव हुने घोषणा गरेको थियो निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्थ्यो हामी त्यसमा लाग्यौँ हामीले एकीकरण हुँदा तयार पारेको घोषणापत्र र विधानलाई नै निर्वाचन आयोगमा दर्ता गरायौँ यहाँ एउटा अर्को विषय चर्चा गर्न उपयुक्त हुन्छ 27 सत्ताइस गतिसम्ममा चार पार्टीको एउटा घोषणापत्र तयार गर्ने जिम्मा मलाई दिएको थियो चार पार्टीको एकता त भएन तर मैले तयार पारेको घोषणापत्र मदन भण्डारी र माधव नेपालले परिमार्जन गर्नुभयो र पछि एमालेको घोषणापत्रका रूपमा निर्वाचन आयोगमा त्यही घोषणापत्र दर्ता गरायौँ यो घोषणापत्रमा भनिएका कतिपय कुरा पाँचौँ महाधिवेशनमा पारित भएको जनताको बहुदलीय जनवादको कार्यक्रममा पनि उल्लेख भएका छन् संविधान निर्माण गर्दा मदन भण्डारी माधव नेपाल र मैले छलफल गरेका बहुदलीय प्रतिस्पर्धा बहुलवादी समाज विधिको शासन संविधानको सर्वोच्चता शक्ति पृथकीकरणको सिद्धान्त र आवधिक निर्वाचन राष्ट्रलाई प्रजातान्त्रिकरण गर्नका लागि अनिवार्य कुरा हुन् भन्ने कुरा संविधानमा उल्लेख छ यही कुरा घोषणापत्रमा उल्लेख गरेका छौँ हामी एउटा ठुलो समूह बनाएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न गयौँ दर्ता गरेपछि बाहिर आएर झलनाथ खनालले छोटो भाषण गर्नुभयो त्यसपछि हामी नेकपा एमालेको झण्डा बोक्दै निर्वाचनमा लाग्यौँ निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि चुनाव घोषणापत्र तयार गर्ने उम्मेदवारहरूको चयन गर्ने र चुनावको व्यवस्थापन गर्नेतिर लाग्नुपर्ने थियो मदन भण्डारेले चुनाव घोषणापत्र तयार गर्नुभयो मलाई एउटा सानो पाटो तयार पार्न भन्नुभएको थियो सबैलाई एक एक भाग तयार पार्न भनिएको थियो जस्तो लाग्छ नेकपा चुनावी घोषणापत्र जारी भयो एमाले संसदमुखी भयो भन्ने आरोपको जवाफमा मदन भण्डारी भन्नुहुन्थ्यो एमालेको मुख संसदतर्फ नै फर्किएको छ संसदीय सङ्घर्षबाट जनताको हक अधिकारको लडाईँलाई अघि बढाउन हामी सङ्कल्पित छौँ नेपालका कम्युनिस्टहरू पहिलोपटक सरकार बनाउने आठ गरी चुनावी मैदानमा उत्रेका थिए जनताको अभिमत पाए सरकार बनाउने होइन भने प्रतिपक्षको प्रभावकारी भूमिका खेल्ने जनताको जस्तो अभिमत हुन्छ त्यस्तै ते भूमिका खेल्ने अठोटका साथ पार्टी चुनावमा होमिएको थियो देशको सबै पक्षमा एमाले प्रष्ट सोचका साथ जनता पेश भएको थियो राष्ट्रका सबै क्षेत्रलाई समेट्ने गरी तयार पारिएको चुनाव घोषणापत्र त्यसबेलाको चर्चित चुनावी घोषणापत्र थियो कुनै पार्टीको चुनावी घोषणापत्र हाम्रो बराबरको थिएन निर्वाचनमा उम्मेद्वार चयनको कुरा आयो त्यति बेला पनि देशमा पुनरुत्थानवादी शक्तिहरू छँदै थिए मौका पाउनसाद यिनीहरूले टाउको फेरि उठाउने सम्भावना विद्यमान थियो त्यसैले 2046 हजार छयालिस सालको जनआन्दोलनमा अभिव्यक्त जनचाहना अनुरूप प्रजातन्त्रलाई सुदृढ गर्न नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच चुनावमा तालमेल गरी चुनाव लडौँ प्रतिक्रियावादीहरूलाई परास्त गरौँ जनताको संसद बनाऊ भनी हामीले काङ्ग्रेसका नेता समक्ष प्रस्ताव राख्यौँ काङ्ग्रेसले मात चढेको थियो यस्तो किन हुन्थ्यो र हाम्रो प्रस्ताव काङ्ग्रेसले मानेन एक्ला एक्लै लड्ने भयो काङ्ग्रेससँग चुनावी तालमेल हुन नसकेपछि हाम्रो ध्यान वामहरूबीच तालमेल गर्नेतर्फ गयो सबै वाम दलहरूसँग चुनावी तालमेलको कुरा गऱ्यौँ एक बाम एक ठामको विचारलाई कार्यान्वयन गर्न हामी अग्रसर भयौँ तर समस्या कस्तो थियो भने सबैलाई आफ्नो हैसियतभन्दा बढी सिट चाहिने विष्णुबहादुर मानन्दर समूहलाई हामीले दस सिट दियौँ र उहाँले बाइस सिट चाहिन्छ भन्नुभयो एमाले बाहेक अरू वामहरूले मागे अनुसार सिट दिने हो भने दुई सिटले पनि नपुग्ने भयो यस सम्बन्धमा एउटा रोचक प्रसङ्ग उल्लेख गरौँ पाँचौँ महाधिवेशनमा हामीले देश विदेशका पार्टीहरूलाई निम्ति आएका थियौँ भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट चतुरानन्द मिश्र जोपछि भारतको केन्द्रीय सरकारको कृषि मन्त्री हुनुभयो उहाँ आउनुभएको थियो उहाँसँग कुरा गर्दा उहाँले भन्नुभयो तपाईँहरूले विष्णुबहादुरजीलाई पनि चुनावी तालमेलमा ल्याउनु पर्थ्यो हामीले भन्यौँ विष्णुबहादुर समूहलाई हामीले दस सिट दियौँ तर उहाँले बाइस सिट माग्नुभयो र कुरा मिलेन हाम्रो कुरा सुनेपछि चतुरानन्द मिश्रले भन्नुभयो तपाईँहरूले दस सिट दिने प्रस्ताव किन गरेको उनीहरूलाई चार सिट दिइपुग्थ्यो एक बाम एक ठाउँको भावना पनि लागू हुन सकेन अब हामी आफ्नो पार्टीको उम्मेद्वार चयनमा केन्द्रित भयौँ पार्टीमा उम्मेद्वार चयनको विषयले निकै विवाद उब्जायो मदन भण्डारीको सोच थियो अब संविधान आइसकेको छ पार्टी खुल्ला भएको छ तसर्थ पार्टीको सबै शक्ति चुनावमा हुनुपर्छ अहिलेको सङ्घर्षको थलो निर्वाचन र संसदमै हो यस पार्टीको अग्रपङ्क्तिका सबै नेताहरू लाग्नुपर्छ पार्टीलाई खोपीको देवता बनाउनु हुँदैन लाखौँ जनताका बीचमा गएर पार्टी स्थापित हुनुपर्छ सबै नेताहरू चुनावमा होमिनुपर्छ चुनाव जित्ने सबै नेता चुनाव लड्नुपर्छ अब पार्टीले कसैलाई अर्धभूमिगत कसैलाई खुल्ला छाड्ने होइन अब सबै होमिनुपर्छ अब त खुल्ला प्रतिस्पर्धाको लडाईँ हो लडाइको थलो पनि चुनाव हो गाउँ नगर सबै क्षेत्रमा पुरा शक्तिका साथ लाग्नुपर्छ भन्ने मेरो पनि सोच थियो सिपी मैनाले फरक विचार राख्नुहुन्थ्यो उहाँको सोच केही शीर्षस्थ नेताहरू पार्टीमा बस्नुपर्छ अरूलाई चुनावमा पठाउनुपर्छ अहिले देशको स्थिति ठिक छैन सबै खुल्ला हुने र सबै चुनावमा जानु उचित हुँदैन त्यसका लागि केही नेताहरू चुनावमा नजाऊँ भन्ने थियो आत्मविश्वासका धनी मदन भण्डारीले भन्नुभयो ठीक छ ल को को चुनावमा नलड्ने हो भन्नुहोस् यदि म चुनाव नलड्ने हो भने लड्दिनँ ल चुनाव नलड्नेहरूको सूची बनाऊ यसले लामो समयसम्म वाद विवाद बढायो अन्त्यमा सबै लड्नुपर्ने कुरा भयो मदन भण्डारीले अध्यक्ष मनमोहन अधिकारी जहाँबाट लड्छु भन्नुहुन्छ त्यो ठाउँ उहाँलाई सुरक्षित गरौँ अरू हामी सबै जुन क्षेत्रका साथीहरूले स्वीकार गर्नुहुन्छ त्यस क्षेत्रबाट लडौँ भन्नुभयो माधव नेपाल दुई सालको चुनाव लड्नु भएन अरू सबै नेताहरू चुनाव लड्नु भयो प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि राष्ट्रिय सभाको गठन हुँदा राष्ट्रिय सभामा माधव नेपाल आउनुभयो र राष्ट्रिय सभामा प्रतिपक्षको नेता बन्नुभयो मलाई मोरङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका लागि हाम्रो पार्टीको प्रत्याशी बनाइयो म त्यहाँबाट विजयी भएर प्रतिनिधि सभाको सदस्य भएँ मोरङ क्षेत्र नम्बर दुईको टिकट पाउने कुरामा पनि समस्या बनेको थियो म पार्टीको उम्मेद्वार चयन गर्ने कमिटीमा पनि थिएँ मलाई मोरङको कति नम्बरबाट उठ्नुहुन्छ भनेर सोध्ययो मैले पार्टीले जुन क्षेत्रमा उम्मेदवार बनाउँछ त्यहीँबाट उठ्छु भने मलाई क्षेत्र नम्बर दुईको विषयमा त्यसभन्दा अगाडि त्यति ज्ञान थिएन सायद कसैले मेरो श्रीमतीलाई त्यस क्षेत्रबाट लड्नुपर्छ भन्ने सल्लाह दिएका थिए क्यारे उनले त्यही क्षेत्रबाट लड्नुपर्छ भनिरहेकी थिइन् गुरू बरालले मोरङको क्षेत्र नम्बर दुईमा मलाई पार्टीले टिकट दिने कुराको विरोध गरिरहनु भएको थियो विराटनगरको मेरो घरमा भएको बैठकमा कसले कहाँबाट लड्ने भन्ने कुरामा छलफल हुँदा केपी ओलीले भरतमोहनजी मोरङबाट लड्नुहोस् तर दुई नम्बर बाहेक अरू ठाउँबाट नलड्नुहोस् भन्नुभएको थियो मैले त्यसबेलासम्म कुरा त्यति राम्ररी बुझेको थिएन मेरो श्रीमती सविताले मैले मोरङ क्षेत्र नम्बर दुईबाट लड्नुपर्छ भन्ने ढिप्पी गरिरहन् उनको जोडले मैले दुई नम्बर क्षेत्रबाट लड्ने विचार बनाए र नेताहरूलाई भने मलाई मोरङको क्षेत्र नम्बर दुईबाट टिकट दिलाउन माधव नेपालको ठुलो हात रहेको थियो एकपटक त मदन भण्डारीले दुई नम्बर निर्वाचन क्षेत्रका बारेमा विचार गर्नुपर्ला भन्ने कुरा गर्दा अरू कतै समस्या नबनाउने सबैभन्दा इमान्दार मान्छे पार्टीप्रति प्रतिबद्ध साथी चुनाव लड्ने ठाउँलाई विवाद बनाउने यो भएन भनेर माधव नेपालले भन्नुभयो मदन भण्डारीले त्यसपछि लत हुन्छ भन्नुभयो म मोरङ क्षेत्र नम्बर दुईमा जाँदा केही साथीहरूलाई उचालेर विवाद बढाउन थालियो यो राई लिम्बूको क्षेत्र हो राई लिम्बू नै चाहिन्छ भन्यो म केही दिन दुई नम्बर निर्वाचन क्षेत्र घुमिसक्दा साथीहरूले मेरो आनी बुझे विवादहरू आए दुई नम्बर क्षेत्रको निर्वाचनमा हृदय खोलेर साथीहरू लाग्नुभयो मैले एउटा पोस्टर पनि टाँसिनँ पर्चा पनि थिएन एउटा ह्यान्ड माइक एकजना विद्यार्थी मुक्तिनाथ अधिकारी मोरङ जिल्ला कमिटीका सदस्य तिलक राई भुवनसिंह राई कमरेडसहित हामी चारजना पैदल नै एक महिना पाँच दिनमा पुरै क्षेत्र गुम्यौँ म जहाँ जहाँ गए त्यहाँ साथीहरूले स्वागत गर्नुहुन्थ्यो म जहाँ जान्थेँ त्यहीँका कमरेडहरूको घरमा खाना खान्थेँ त्यहीँ बस्थेँ र त्यही चुनाव प्रचार गर्न ससाना सभामा बोल्थेँ कतिपय ठाउँमा शुभचिन्तकहरूले बाटोमा खाजा खानुपर्छ भनेर गोजीमा पैसा समेत राखिदिने गर्थे मैले यति माया पाएर चुनाव प्रचार प्रसार गर्न पाएँ एक दिन म उर्लावार स्थित चुनाव प्रचार कार्यालयमा बसिरहेको थिएँ अमेरिकाका एकजना सिनेटर नेपालको चुनाव पर्यवेक्षण गर्न आएका रहेछन् त्यसैक्रममा उनी मोरङका दुई र चार नम्बर क्षेत्रको चुनावी चहल पहल हेर्न आए कृष्ण पोखरेल र भक्तराज आचार्यले उनलाई लिएर आउनुभयो उनले कतै पर्चा पोस्टर र लाउड स्पिकर देख्दिन नि भन्ने कुरा गरेँ मैले आफ्नो चुनावी प्रचारको तौर तरिकाबारे बताए त्यो सुनेर उनी ज्यादै खुसी भए उनले म पनि आफ्नो निर्वाचन क्षेत्रमा यसरी नै मानिस भेट्दै हिँड्छु तपाईँको चुनाव प्रचार शैली मलाई मन पर्यो भने मावाखोला पूर्व झापामा एमाले पार्टीकै मैनाली मैलाली बन्धुहरूको चंगी पोस्टर मोटर र माइकको खैला बैला थियो भने मावा पश्चिम यता मधुमल्ला उर्लाबारीमा नपोस्टर न माइकिङ मेरो निर्वाचन क्षेत्रको जिम्मेवारी घनश्याम भण्डारीको थियो उहाँ जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो उहाँ पेसाले शिक्षक हुनुहुन्थ्यो बहुतै अनि क्रियाशील व्यक्ति म दुई नम्बर क्षेत्रका जति पनि गाउँमा गएँ त्यहाँ पार्टी कार्यकर्ता अत्यधिक क्रियाशील थिएँ उनीहरू पार्टी भनेपछि हुरुक्कै हुने र खुबै मेहनत गरी चुनाव प्रचार प्रसारमा लागेका थिए उनीहरू सबैको प्रयास र मोरङ क्षेत्र नम्बर दुईका जनताको मायाले म मा विजय भएँ त्यसबेला मैले कुल खसेको मतको आधाभन्दा बढी छब्बिस हजार भोट पाएँ घनश्याम भण्डारी भन्नुहुन्थ्यो अठार उन्नाइस हजार पूर्व मालेको सङ्गठनको भोट हो सात आठ हजार तपाईँको व्यक्तित्वको भोट हो नबन्दै अमरदह गाउँ विकास समिति बाहेक अरू गाविसको मतगणनामा म अग्र थिएँ अघि पनि मालेकालमा पार्टीले त्यहाँको स्थानीय चुनाव लड्दा प्रत्येक गाविसम्म जितिहाल्न भन्ने नसक्ने तर जित्ने मुखसम्म पुग्ने हुँदो रहेछ त्यही मुख मुखसम्म पुग्दा मेरो व्यक्तित्व थपिँदा सबै गाविसम्म हाम्रो जित भयो दुई सालको आम निर्वाचनमा हाम्रो पार्टीले नेपाली काङ्ग्रेसका तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई तपाईँ र मनमोहनजी दुई पार्टीका अध्यक्षलाई हामी दुवै पार्टीले चुनावमा समर्थन गरौं धरानबाट मनमोहनजीको विपक्षमा खडा भएका तपाईँको उम्मेद्वारको उम्मेद्वारी फिर्ता गर्न लगाउनुहोस् धरानका लागि तपाईँहरूले खडा गरेका उम्मेदवार वास्तवमा मनमोहनजीका प्रतिद्वन्दी पनि होइनन् उनी उठेर पनि उहाँलाई के असर पर्दैन तपाईँको क्षेत्रमा पनि मदन भण्डारीले तपाईँलाई समर्थन गर्नुहुन्छ देश र दुनियाँलाई आन्दोलनकारी दुई पार्टीले आआ्ना पार्टीका अध्यक्षहरूलाई समर्थन गरी जिताए भन्ने हुन्छ यसले राम्रो सन्देश जान्छ भन्ने कुरा राख्यौँ हाम्रो कुरा कृष्णप्रसाद भट्टलाई मन परेछ उहाँले धरानमा मनमोहनको विपक्षमा उठेको मान्छे गिरिजा हुन् मेरो कुरा मान्दैनन् भन्नुभयो यसरी हाम्रो प्रस्ताव त्यसै हरायो परिणाम के भयो भने मनमन अधिकारीले अत्यधिक बहुमतले जित्नुभयो भने मदन भण्डारी पनि काठमाडौँको क्षेत्र नम्बर एक र पाँचबाट शानदार ढङ्गले विजयी हुनुभयो प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति कृष्ण प्रसाद हार्नुभयो नेकपा एमाले त्यसबेला एक स्थानमा उम्मेद्वार उठाएकोमा उनासत्तर स्थानमा विजयी भएर कुल बिस मत प्राप्त गर्यो नेपाली काङ्ग्रेसले दुई सय चार उम्मेद्वार खडा गरेकोमा एक सिटमा विजय हासिल गर्यो केही ठाउँमा हाम्रो उम्मेदवार चयनमा केही कमजोरी भयो चुनावमा आर्थिक समस्या त गम्भीर नै थियो पच्चिस तिस हजार रुपियाँ नहुँदा चुनाव हारेका कति क्षेत्रहरू थिए चुनाव व्यवस्थापनमा पनि कमजोरी रह्यो यसले गर्दा जति सिट हामीले जित्नु त्यति जित्न सकिएन तथापि एमाले पहिलो चुनावमा यस्तो शानदार विजय हासिल गर्दा यसले मुलुकभित्र र बाहिर हलचल्ने मत मेची अञ्चलमा पुरै बाह्र सिट र काठमाडौँमा पाँच मध्ये चार सिट जित्यो तर सुदूरपश्चिममा हाम्रो पार्टीको नराम्रो पराजय भयो त्यस क्षेत्रमा हामीले एक सिट पनि पाएनौँ यसले हामीलाई पहिलो स्थानमा पुग्न दिएन राजा वीरेन्द्रले मनमोहनजीसँगको भेटमा भनेका थिए अरे तपाईँहरूले यसरी जित्नुहुन्छ भन्ने मैले अनुमान पनि गरेको थिएन पश्चिम बङ्गालका सभामुख काठमाडौँ आउँदा उहाँको सम्मानमा हामीले एउटा कार्यक्रम राखेका थियौँ उहाँ भन्नुहुन्थ्यो हिन्दुस्तानमा हामी कसैले पनि सोचेका थिएनौँ नेपालमा कम्युनिस्टहरूले यति ठुलो विजय हासिल गर्छन् जितेको सिटको सङ्ख्या भन्दा पनि तपाईँहरूले पाएको मत शानदार छ प्रधानमन्त्रीलाई हराएर काठमाडौँका दुई क्षेत्रमा विजय भएपछि मदन भण्डारी त बहुचर्चित व्यक्तित्व हुनुभयो प्रख्यात अमेरिकी साहित्यिक पत्रिका न्युजवीकले आफ्नो मध्यपृष्ठमा उहाँको विशेष अन्तवार्तासहित नेपालमा कालमार्क्स जीवित छन् भनेर छाप्यो वाममोर्चाको गठन दुई सालको आन्दोलनमा वाममोर्चाले अग्रपङ्क्तिमा रहेर रहे खेलेको भूमिका तथा मार्क्सवादी र मालेको एकीकरण भए नेकपा एमालेको गठनले यो सफलतामा हामी पुग्न सकेका हौं यो निर्वाचन परिणाम नेपाल राजनीति में वामपंथी भूमिका अग्रपंक्ति में लो अब कम्युनिस्ट पार्टी एमए कांग्रेस को हाराहारी को पार्टी हो भेज सब स्वीकार थाले